यो <laughs> पनि कता हिँड्लिस फेरि भन् बुढा अहिले त म एकदम फिट एन्ड न फाइन न भइसकेँ भने यो हेर्नुहोस् त हेर त यो अब अब फेरि त्यो बिजुलीको तार समारेर पिङ खेल्न जान्छ त समाउन जानु नि मरी काटे पनि छुन्न मेरो त दिमागमै जिरा हो कि की किरा पर्या रहेछ भने बुढा अब नेपाल जलस्रोतमा दोस्रो ठुलो धनी देश हो भन्ने कुरो त मैले मर्लक्कै भुलेछु भने त्यही भएर चौबिस घन्टामा बाह्र घन्टा त लाइन आउँछ भन्ने कुरोको प्रवाह नै नगरी बिजुलीको तारमा पो पिङ खेल्न पुगेछु भन्यो धन्न त्यो डक्टरनी नानीलाई कष्ट कष्ट गरेर बच्चाइ छड्यौँ भने हेर्नु हजुरबा म त अब एकदम ज्ञानी पनि भइसकेँ है अनि एकदम मनकारी पनि भइसकेँ है अब चाहिँ नेपाल जलस्रोतमा दोस्रो ठूलो धरी देश हो भन्ने कुरो म कहिल्यै पनि भुल्दिनँ है अनि त्यही अनुसार हिँड्छु त्यति भएपछि करेन्ट पनि लाग्दैन अनि मेरो ज्यान पनि तलमाथि केही पनि पर पर्दैन है अनि <laughs> कुरो त गर्छ है केटोले सही कुरो बुझिजास् है नेपालमा 24 घन्टा पो चाहिँ नि लोड सेडिङ हुँदैन त कहीँ न कहीँ त आउँछ भन्ने कुरो पनि यसले चाहिँ बुझिसकेपछि अब यसलाई करेन्ट लाएर फेरि अघिल्ला दिनहरूमा जसरी हस्पिटलमा लज भर्ना गर्नु पर्दैन भन्ने कुरो हाम्रो चाहिँ नि अँ ठम्बेमा पनि आइसक्यो हाम्रो बुझाइमा पनि आइसक्यो सबै कुरोमा भइसक्यो हजुर <laughs> <laughs> भा म एकछिन घाम डुल्न जान्छु है <laughs> <laughs> ल झा झ अब तेरो कामै के छ त अब एक्सएलसी नजिकदैछ अब भनौँ भने तैँले दिन लागेको एक्सएलसी यो एघारौँपल्टको एक होला अब जति जति दिए पनि कुल्टिन्छ उमेरले पैँतिस लाग्न लागिसक्यो बिहे गर्उँ भने अब यसलाई छोरी कसले दिने होइन यो जेठो नातिको बिहान है किन चाहिँ नि अब म त चिप्लिन्छु कि क्या हौ कहिले कहिले यही कुरा लाउँछ क्या मलाई त कस्तो नया, नया मान्छे पो देखे भाई <laughs> ए, ए, भाई भाई रे? देखि हाम्रो कुन हो मैले भन्छु मन्दिन सुरुमै ए भाइ भनेपछि कसले भन्छ लागे म त आफ्नो बाटो कस्तो कस्तो मान्छे आउँछन् यसो अलिकति राम्रो देखेर हेऱ्यो कोहीले ए भाइ भन्छ कोही भन्छ मलाई त एकदम रिस उठ्छ भने कस्तो बेवाकुफ रहेछ कहाँ चाहिँ हो त ऊ त्यहाँ हो कि जस्तो लाग्थ्यो त्यहाँ पनि अहिले रहेछ ऊ त्यहाँ एउटा मान्छे आउँदो रहेछ त्यसलाई चाहिँ सोध्नु पर्यो ए यता सुन्नुहोस् त सुन्नुहोस् न एउटा कुरा सुन्नु थियो कि हजुरलाई हाम्रो यहाँ ओडाध्यक्ष घर चाहिँ कहाँनिर रहेछ मैले ठम्ब्याउनै सकिनँ कि अस्ति नै त यहाँनिर थियो अहिले मैले पत्ता लगाउनै सकिनँ तपाईँलाई थाहा छ भने भनिदिनुहोस् न होइन आज मैले कस्ता कस्ता मान्छेलाई भेटिरहेको छु भने के यसो सोधिरहेछु ओडा द छिबाको घर कहाँ हो भनेर कसैले पनि भन्दैनन् कसलाई सोधौँ त जसले सोधे पनि थाहा छैन भन्छन् <laughs> त्यो त्यो त्यो फुलमा माउरी त्यो त्यो डुल्ने बेलैमा त्यो कोदो रोप्दा लाएको छुट्यो टोरी फुल्ने बेलैमा कस्तो कस्तो गीत गायो हिँड्यो त्यो बिहानसम्म काम यति भयो है त्यो त्यो त्यो उताबाट आउने कस्तो त्यो हेर्दा त राम्रै राम्रै मात्रै ल्यायो ए हेर्नुहोस् न मैले उडा दक्षर खोज्दै हिँडेको कसैले पनि भन्दैनन् कि मलाई तपाईँलाई थाहा छ भनेको ल त्यो बढी त्यो मेरै घरतिर जाऊ होइन थाहा छ भने मन लाग्दैन त्यो जिन्दगीमा कहिले राम्रो गर्ने जनेको छैन ल त्योबाट दक्षले त्यो गाउँ विकासको पैसा सबै भुसखुट पारिसक्यो नि त आउ यो गाउँको हैन हल्का टप्स रिमिक्स भनेको चाहिँ म हो हैन सुन न एउटा कुरा सोध्नु थियो के तिमीलाई आज के कुरा भन्नु न त यहाँ ओडा अध्यक्ष भन्ने मान्छेको घर चाहिँ कुन हो मैले पत्ता लगाउन सकिन के त्यो मान्छेले आज मैले नक भेटि नआउने छ के आज के गरे त सोल्डीले मेरो पैसा खाएर हिँ्याछ के त्यो मान्छे हैन आज कति खायन त १ लाख रुपैयाँ दिनुछ के मलाई यार ओडा त सिबालै जी मलाई यस्तो दुःख परेको ल तत्रो हलगरियो हैन सबै गाउँले हेल्प नगरे नि मलाई चाहिँ लास्ट हेल्प गर्ने त्यो मान्छे त्यो बुढोलाई आज यो नानीले भेट्टायो भने छोड्दैन भन्नु हुँदैन मर्या पनि भन्दैन खोइ है मलाई चाहिँ थाहा छैन है गाउँमा उडा अझ चाहिँ भनेर चाहिँ कसो मलाई थाहै छैन कि ओहो थाहा छ होला कि तिमीलाई आज त मैले त्यो मान्छेलाई भेट्न पाएँ मैले जाने मलाई चाहिँ हेर्नुहोस् धर्म धर्म थाहा छैन कि म चाहिँ लागेँ भएन आज कि अप्ठ्यारोमा हुनुहुन्छ होइन म रनभुल्लामा छैन मलाई एकदम आज रिस उठिरहेछ के म मा एउटा मान्छेको घर खोज्दै हिँडिएको छु तर त्यो मान्छेको घर मैले भेट्न सकिरहेको छु गर्नु भइसकेपछि जस्तो सुकै समस्याको पनि समाधान निक्लिन्छ तपाईँलाई कसो गर्छ यहाँ ल भन्नुहोस् भनेपछि अब चाहिँ मैले भेट्छु जस्तो छ है नभेट्ने कुनै छैन बुझ्नुभयो म जस्तो स्पेसल के भन्ने अङ्ग्रेजी जान्दिनँ दिन दिने अरे स्पेसल लागे हौलदारको अगाडि जस्तो सुकै कैदीहरू पनि हुँदैन आज पनि कैदीहरू एकदम पावरफुल लाग्छ घर बनकारी मान्छे मान्छे त्यो म त्यतैतिर गएँ त्यसो भए होइन स्वस्तानी पढौँ भन्यो बिजुली बत्ती हुँदैन तुकी भयो म त आँखा देखिँदैन अब बुढो मान्छे आँखाले छम्मिएको त्यसमाथि म पनि तेत्तिस चौतिस चोटि एक्सएलसीमा गुल्टे मान्छे हो स्वस्तानी पढ्दा कसले छु नभए खै हो त्यो माइलोलाई बोलाएँ च्याङमालाई बोलाएँ त्यसपछि त्यो लोके नातिलाई नि छिटो गाउँ घुमेर आइज भनेर पठाएँ रिमिक्षी डाँकालाई बोलाएँ होइन त्यो पन्डितलाई पनि बोलायो कोही पनि छैन नि त होइन स्वस्तानी चाहिँ मलाई वाचन गर्दा कसले सुनाउँछ त आज खै ओहो अब यो गाउँमा कोही पनि छैन फेरि मान्छे ए आई है आयो आई च्याङबा आयो च्याङबा ऐ च्याङबा च्याङबा हौ ल हेर्नु उता फर्केर उसै यता आइज यता आबु मलाई चाहिँ किन बोलाउँछु भइ आजबा ल हेर्न यो बोलेको भन्छ ए स्वस्तानी सुनाइदेऊ त आइज तैँले दुई चार कक्षा भयो नि पढ्यो के गर्नु ला आइज यसरी सोच्दा नि आबु अहिले चाहिँ साइकुर गार्यो है आजुरबा लु किताब यता लिउता आबु किताब पनि कात्रो रहेछ ऊ आबु म चाहिँ सोच्दा सुनाउँछु तिमी ध्यान दिएर सुनै हजुरबा आबु पाइला चाहिँ हातमा फुल लिनुहोस् है आबु ए बरह आबु बरुड गाँस्दो गाँस्तु लेख्छ है हजुरबा का पनि दुब्लाएर सानो भएछ भनेको आबु मैला चाहिँ आइरहेको छ यो मैलाले पार्छ है हजुरबा यस्तो हावा खुसीको गाह्रो एउटा सेवा कथा सिनाने बाबु भन्दाखेरि ऊ मैला आइरह मैलाले पढ्छ भन्छ ए मैलाले पढेको थियो ह त्यो त्यो हजुरबा पढ्ने हो त्यो त्यो बाटोमा फेरि कष्टो मान्छे भेट्यो त्यो एउटा केटी आएर वडा छ घर देखाओ भन्दै थियो है हजुरबा अँ त्यो मरे पनि देखाएन ल तर यहाँ हजुरबाउले भनेको त्यो स्वस्टानी चाहिँ पढेरै ल्याइदिन्छ ल अब हातमा फुल्लिनु भएको छ त्यो यो ब्रमा त्यो बारुडेन्ट्र त्यो दमकल के के एन्ट्र के छ गेन्ज कहाँ छ यहाँ गन्स त्यो त्यो त्यो यहाँ हेर्नुहोस् या ए ब्र्मा बरुडेन्ट्र त्यो ए दमकल त्यो दमकल चाहिँ होइन है हजुरबा य्रमा त्यो बरुडेन्ट्र त्यो रुद्र त्यो मरु रुद्र मरु त्यो देवामरु भनेको थाहा थियो त्यो रुद्रमरु भनेको त्यो त्यो यस्तो वन्टी त्यो त्यो ब्याट त्यो त्यो त्यो पढ्दैन हजुरबा त्यो त्यो नेपालीले पढ्ने स्वस्थानी त्यो नेपालीमै लेखेर ल्याऊ त्यो यस्तो त्यो संस्कृत संस्कृत त्यो हामीले जानेन ल त्यो पढ्ने भए त्यो बरु नेवारी भाषामा लेखेको ल्याऊ है यस्तो चाहिँ मरे पनि पर्दैन ल होइन <laughs> यिनीहरूले साह्रै पिराइदिएको थिएँ यिनीहरूले त केही गर्नु हो लोकै नाति आयो ए नाति यता आइसु यता आइज ल सुना घाउ सुनाइयो यो सुना सोस्तानी आइ सोस्तानी जाब त पानी पर्या जस्तो खर र र पर्दिन बेरलाउँदिनँ बुडा यो अगाडिको चाहिँ यो एम ब्रह्मा श्रममा चाहिँ मैले अरूले सुनाउने गरी भनेर छैन कि अहिलेसम्म यो मन्त्रालय काम गर्नु है त्यही भएर फुलिनुहोस् है यो चाहिँ म आफ्नै हिसाबबाट भन्छु है सुर सुर गर के माता चिराम के परमानन्द परमानन्द पल्लो घरको माधव अनि ल ल सिद्ध ल अब किताबमा ढोग्नु ए <laughs> भगवान् ओ यसको सोच्दा नि पढाइलाई के भन्ने मैले जान्दैलिस यता कथा चाहिँ राम्रै छ भन्नुभएको ल यता गइसेन क्या लो सुनातु यो आज पालो कता पुगेको छु ए पालो दसौँ अध्यायको पालो ओके रे आज तपाईँ ढुक्क हुनुहोस् क्या हजुरबा कुमारजी आज्ञा गर्नुहुन्छ हे अगतमुनि विष्णु भगवान्लाई साथ, यसै पनि सम्पूर्ण असुरोको रुखहरू कुरो कहाँ चाहिँ असुरको रुख चाहिन्छ <laughs> असुर <laughs> भन्यो असुरको रहेछ भन्या ठिकै छ सम्झाइदिनु भएकोमा धन्यवाद है आगो झ भएर रा। डढिरहेका थिए त्यस्तैमा झन काल नेमीलाई पराजित पारेर आफू विजयी भई सग्र सग्र सग्र होइन है हजुरमा यो ग्राम भनेको थाहा थियो यो सौ ग्राम भने चाहिँ थाहा भएन क्या बुढा फेरि ए बो भगवा नपड, तैले नपड, ए बाबा एउटा त अब स्वस्तानी सुनाउनुलाई पनि यस्तो गाह्रो बरु त्यो रिमिक्सीले भन्थ्यो हौ बरु कनी हो नि कहाँ गएको पाँच मेगा हार्ट वरू त्यो रिमिक्सीले भन्थ्यो वरू कनी कनी हो नि कहाँ गएको थियो ए ऊ पण्डितलाई लिएर आज यति भस भयो भने अब पण्डितजी नै आइसकेपछि त मलाई के टेन्सन <laughs> मला <के तेंशन> भयो <laughs> लो है पण्डितजी नमस्कार हरे कृष्ण हरे रामेपछि परम धाम नारायण नारायण नारायण नरायण नारायण ना यो ना ना ना। रिमिक्सीले मलाई बोलाएर हजुरबालाई सुस्ता सुनाउनु पर्यो भनेर साह्रै कर गरेको कारणले म फेरि हसाङ फसाङ गर्दै आइपुगेको छु हरे कृष्ण हरे राम मरेपछि परमधाम नारायण नारायण हजुर भाउ तपाईँ टेन्सन होला होइन तपाईँ चाहिँ ढोक्स हुनुहोस् के ढोक्स पण्डितजीले सोच्छ जान्छ होइन लोकेबाट चाहिँ स्वस्तानी हुँदैन के स्वस्तानी पर्नु चाहिँ मुट्टु चाहिन्छ म चाहिँ मेरो गिटार स्टाइलमा तर मेरो गिटार यति बेला तार छिनेर त्यही भएर त्यता भन्नु पर्छ यतै भने यतै आश त्यतै देऊ अनि कुमारको चाहिँ आज्ञा दिन्छु के होइन हे खुवा मुनि आश विष्णु भगवान्लाई देख्न साथ छ होइन सम्पूर्ण असुरहरू चाहिँ डल्लै पर्यो के अनि त्यसपछि चाहिँ होइन पुरा लडक्कै पारिएको सेता बेल जस्तो खुट्टा भएको होइन ए खुट्टा होइन रहेछ के भन्छ ऐरावत हात्तीमा चढ्दै आवत हात्ती भन्दा चाहिँ हजुरको हाम्रो धुर्ब हात्ती बल्यो होला कि बरु ऐराब पढ्नु छोडेर धुर्बे चढ्यो भने चाहिँ कान्न पुग्छ के ए बाबु भो भो भो भन्दैन हो अन्त अब एरो हात्ती बाँडेर धुवी हात्ती चढ्नु पऱ्यो भन्छ होइन यिनीहरू ए ए पण्डित भाव उल् न केही गरिदियो तपाईँले ल्याएको पण्डितलाई पण्डितलाई ल्याएको मैले हो हेर्नुहोस् पण्डित भाव भयो फेसबुकै सोस्तानी पढ्नुहोस् होइन यो किताबको सोस्तानी पढ्यो भने चाहिँ तपाईँलाई खतरा छ किताबको चाहिँ हरे कृष्ण <laughs> हरे राम मारेपछि परमधाम नारायण नारायण नारायण यसको कुरा मानौँ कि उसको कुरा मानौ र कमेन्ट नगर्ने अगस्ते खन्चु मुनि त एक दिन महादेवले साप्ताहिक पत्रिकामा मध्य पृष्ठमा छापिएको सुन्दरीको फोटो हेर्दै हुनुहुन्थ्यो तेही नारद म्यासेज भो। हरे किस्न हरे राम परमधाम रा। साप्ताहिक को सुंदरी को फोटो हे बेला भंग कर रात रात आगे पठाई का नारदले लेखे रहेछन् हे प्रभु नेपाल प्रहरीले लागु औषध नियन्त्रण अभियान थालेका छन् कैलाशतिर छापा मार्न आउँदैछन् लगायत गाजा पनि लुकाउनु होला तब महादेव फस्याङ फस्याङ गर्दै कसो गरौँ भने छटपटिन लागेका थिए त्यतिकै म भगवान विष्णु अनलाइनमा आउनुभयो महादेवले आफ्नो सारा वृत्तान्त बताउनु हरे दुःख पाएर पाए मनको कुरा पोख्नु भयो हरे राम, न, न, न, न, मैले कुराले झन्डित भएर महादेवले आफ्नो फेसबुक सम्झना लाग्नुभयो हरे कृष्ण हरे राम यदि मलाई प्रहरीले पक्रियो भने म जेल भएको म फोटो फोटो गर फोटो गरी लाइक कमेन्ट अरे राम, यहाँ बस्नु छैन भने पार्वतीलाई लिएर हिमालय पर्वतुकै महादेव क्रोधित कथा कुंड कति हो अध्याय नारायण ना। मरे नारायण नारायण नारायण युवा बताइक अब हजर आई भिगे ये ओरिजिनल स्वस्थ नहीं सुना चु हरे कृष्ण हरे राम मरे पमधाम नारायण नारायण नारायण नारायण नारायण त म होइन को आउँदैछ आज मेरो घरतिर है होइन साँच्ची मास्टरी नानी पो हुन् क्या अरे होइन धेरै दिन अघि आउनु पर्यो होइन होइन नमस्कार गरेँ मैले फेरि नमस्कार नमस्कार होइन तपाईँले ओडा देशलाई चिन्नु भएन ओडा दसैँ हुन्छ म होइन नमस्ते गर्नुभयो अनि भर्खर त गरिसके त भने जस्तो कहाँ हुन्छ त अब त्यस्तो सुगम ठाउँमा बसिरहेको मान्छे म यस्तो विकट यस्तो दुर्गम ठाउँमा आउनलाई अलिकति समय त लागिहाल्छ नि तपाईँले कति पढ्नु भएको थियो मैले 12 <laughs> कक्षा पास गरिसकेछु। यो 12 भनेको के हो? 10 2 12। हा भयो? अनि दिदी यो एससीसी भन्दै नि माथि हो। तपाई कसरी वडादक्ष हुनुभयो? मैले 12 भन्या नि थाहा रहिनछ त। मैले हाम्रो ग म वडादक्ष उनले पढ्नु पर्छ रे। अनि अरु मिलाउन के गर्नु पर्छ नि रे। भनेबस नि नानी। अ स्कुल उते गएर हेर्नु है। अब गाउँको पनि वडादक्ष म स्कुल पनि मै हो। स्कुल व्यवस्थापन गरेर अध्यक्ष म यो चिन्नुको लागि मलाई चिनेर त अघि नै नमस्कार गरिसके यस तपाईँले नमस्ते गरिसक्नु भयो बुझ्नु पाइन्छ मेरो त्यही स्कुल जानुभयो त्यही स्कुलमा यसो विद्यार्थीहरूलाई फगाउनु तपाईँलाई बस्नुको लागि यही व्यवस्था छ यो गोठाइ त बढी छुट्टै छ एउटा तपाईँ त्यहाँ बस्नुहोस् राम्रोसँग पढाउनु पऱ्यो यो गाउँकै सबैले एसएलसी पास हुनु पर्यो अब रानी, तपाईँ म जस्ता विद्यार्थीलाई पनि एकदम राम्रो राम्रोसँग पढाएर पास गराउनु चाहिँ सक्छु त्यो चाहिँ खुबी छ क्या ममा ल म स्कुलतिर लागेँ है तिमीहरू बेन्चमा गएर बस्ने हो पढ्ने हो सोर्डे तिमी चाहिँ पछि पछि जाऊ त तिमीले शिक्षा ग्रहण गर्ने होइन कि सबभन्दा पहिला रिमिक्सले शिक्षा ग्रहण गर्छौ कि पढाइमा चाहिँ भने म पनि तेस्रो डिभिजनमा पास गरेँ पनि होइन इच्छा चाहिँ मलाई जागृत भइसक्यो कि सोर्डे त्यो त्यो तिमीहरू पछि ला मैले पढ्ने हो त्यो मिससँग आशै उठेर आयो सो मिस आइसक्नु भयो मिस आइसक्नु भयो गुड मर्निङ मिस मिस ऐ बाटोमा एकदम गल्ती गरेछु है त्यसको लागि चाहिँ मान्छे त यति ठुलो भइसकेको छ पढ्न केही पनि आउँदैन जातै आउँदैन मलाई नै ल ठिक छ नि त म सिकाउँछु नि त राम्रोसँग तर ध्यान दिएर पढ्नुपर्छ है <laughs> <laughs> <laughs> पढ्न <laughs> <laughs> <देने> <laughs> एसएलसी दिन भइसक्यो कि एघार बाह्र चोटि उल्टिसक्यो होइन बरु मलाई चाहिँ पढाइदिनु पऱ्यो कि यसलाई म सबैजनालाई पढाउँछु राम्रोसँग तर ध्यान दिएर पढ्नुपर्छ मैले पढाएको बेलामा हल्ला गर्न चाहिँ पाइँदैन फेरि एकदम <laughs> खुसी लाग्यो मिस पढ्नुभन्दा पहिला म हात मिलाउन चाहन्छु भने त्यो टिचर र विद्यार्थी भी बिच रिलेसन राम्रो भयो भने पढेको कुरो बढी बुझिन्छ रे एकदम राम्रो कुरा है एकदम त्यो त्यो अब मिस त्यो यसले भनेको त्यो एकदम ठिक लाग्यो है त्यही भएर म चाहिँ एकचोटि त्यो टिचर र त्यो विद्यार्थीको त्यो रिलेसन राम्रो बनाउन त्यो हक गर्न चाहन्छु ल त्यो त्यो त्यति भयो भने मिसँग बोल्ने यस्तै गरे हो त्यो त्यो त्यो ल अहिले त्यो हात मिलाउने भन्दा चाहिँ खुक्क मुसुक्क हाँसेर मिलाउने ठिकै छ त्यो म पनि हातै मात्र मिलाउँछु त्यसो भने भइहाल्छ नि त मिस उठाएर सोध्ने बित्तिकै भन्न सक्नुपर्छ नि मैले के भनेर <laughs> <laughs> आज त्यसको चाहिँ चिन्तै नगर्नु कि म सबै खरै भनिदिन्छु नि अहिलेसम्म तिसलाई होइन मिस।, मिस मिस तिम्रो कुनै तरिका हो नि? फेरि साह्रै पुरानो जमानाको लागि कुनै दिन किन ठीक आत्तेको लागि तैं आज को कार्रम हसाने चौतारी कस्तो सलाह सुझाव प्रतिक्रिया पठान का लागी। पत्राचार करने हम ठेगाना हो कार्यक्रम हँसाउने चौधारी रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरू बकुल्ला यो ठेगाना साथमा तपाईँसँग इमेल इन्टरनेटको सुविधा छ भने रेडियो अर्पण न्युज एट द रेट प्रतिक्रिया इमेल गर्न सक्नुहुन्छ अर्को साता शुक्रबार फेरि पनि रमाइला हास्य सामग्रीका साथमा तपाईँ हाम्रो भेट हुने नै छ उत्पादन कक्षबाट साथ दिने लक्ष्मण सापकोटालाई धन्यवाद त्यस्तै अन्यबाट साथ दिने राजालाई धन्यवाद कार्यक्रम हँसाउने चौतारीको आजको अङ्कबाट प्रतीक्षा पोखरेल र रा रामुआचार्य विदा हुन्छौ नमस्कार